सुलभ र प्रभावकारी स्वास्थ्य लागि रत्नगर अस्पताल प्राली रत्नगर मेन रोडी चोक चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 ोग सेवा बाल रोग सेवा स्त्री तथा मानसिक तथा नशा रोग सेवा, रोग सेवा। आकस्मिक सेवा बिरा जनरल सर्जरी तथा वरिष्ठ हाट जोड़ने नशा तथा स्पाइनल सर्जन विशेषज्ञ डाक्टर द्वारा ढार दुखने हाथ खुट्ठा झमझमाने ढाड़ को नशा च्यापी एको, एको, सिल्का हाँ पोलने जोड़नी दुख्ने सुनिने बाथ यूरिक एसिड आदि समस्या भाई बिरामी नियमित स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्स जानकारी कराद सम्पर्क रत्नगर अस्पताल प्रि रत्नगर दुई मेन रोड टाढी चोक वान फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोफोन सँगै इन्टरनेट अनलाइनमा बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज सीतायरको विमान आज बिहान हुम्लाको सिमीकोट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन विमानमा चालक दलका दुई सदस्यसहित सद पाँच यात्रु थिए नेपालगञ्जदेखि हुम्लाका लागि कार्गो उडेको नाइनएनए एसबी विमान बिहान सात बजेर दस मिनटमा सिमीकोट विमानस्थलमा दुर्घटना भएको हो बाक्लो होसुकका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ नेपालगञ्ज सीता यर्का स्टेसन म्यानेजर परशुराम चौधरीले सिमीकोटको मौसम खराब भएकाले दुई चक्कर लगाएर धावन मा अवतरण गर्दा पखेटा भित्तामा ठोकिँदा दुर्घटना भएको हो दुर्घटनाबाट जहाजको बायाँ पखेटा भाँचिएको छ तिनवटै टार धसिएको छ नेपाल <Nepal> र भारतबीच लामो समयदेखि चलिरहेको सीमा सुरक्षा र अपराध नियन्त्रणको छलफल फेरि सुरु भएको छ नेपाल भारत गृह सचिव स्तरीय वार्तामा सबैभन्दा प्रमुख मुद्दा सीमा सुरक्षा र अन्तर्देशीय अपराध नियन्त्रण बन्ने गरेको छ आज काठमाडौँमा हुने वार्तामा पनि सीमा सुरक्षा अन्तर्देशीय अपराध नियन्त्रण लाग औषध औसार पसार नियन्त्रणका विषयमा छलफल हुनेछ वार्तामा नेपाली टोलीको नेतृत्व गृह सचिव नवीन घिमिरेले र भारतीय टोलीको नेतृत्व भारतीय गृह सचिव केसी नेपाल नेले आन्दोलनको तयारी स्वरूप आज राजधानीमा भेला गर्ने र त्यसपछि दिउँसो तीन बजे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो यसै गरी आपसी विवाद सल्ट्याउन र चुनावको वातावरण विद्यार्थी सङ्गठनहरूसँगको छलफललाई पनि निरन्तरता दिने लामिसानेले बताउनुभयो यही जेठ तेइस गतिका लागि तय गरेको सब यो चुनावको मिति विद्यार्थी फर्जी विद्यार्थी भर्ना अभियानमा प्रतिस्पर्धा चलेपछि त्रिबी प्रशासनले अर्को सूचना जारी नभएसम्मक लागि भन्दै स्थगित गरेको थियो स्वच्छ दुध पियौँ स्वस्थ र समृद्ध जीवन जियाँ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व दुध दिवस मनाइँदैछ दिवसको अवसरमा दुधसित सरकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् नेपालमा अझै माग अनुसारको दुध उत्पादन हुन सकेको छैन वर्षमा झन्डै सोह्र लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क पशु उत्पादन निर्देशनालयका अनुसार वर्षा र सुक्खायाममा दस लाख लिटर दुधको माग रहेकोमा वर्षायाममा आठ तथा सुक्खायाममा सात लाख लिटर दुध उत्पादन हुने गरेको छ कुल दुध उत्पादन मध्ये प्रतिशत भैँसीको र तिस प्रतिशत गाईको छ दुध उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ पाकिस्तानले अमेरिकी ड्रोन हमलाको विरोध गरेको छ पाकिस्तानका भावी प्रधानमन्त्री नवाज शरीफले संदिग्ध अमेर अमेरिकी ड्रोन हमलाको निन्दा गर्नुभएको छ अमेरिकी ड्रोन हमलामा परि तालिबानका एक वरिष्ठ नेताको ज्यान गएपछि शरीफले त्यसको निन्दा गर्नुभएको हो बुधबार उत्तरी बलुचिस्तानको कवायली इलाकामा रहेको एक भवनलाई निशाना बनाएर मिसाइल प्रहार गर्दा तालिबानी नेता बलिउर रहमानको ज्यान गएको थियो अमेरिकी विदेश जोन केरीले भने ड्रोन हमलाको बचाउ गर्नुभएको छ ड्रोन ला र राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा दिउँसो दुई बजे जावला खेल युथ क्लब र बोइज युनियन बीच प्रतिस्पर्धा हुनेछ यसै गरी दोस्रो खेल चार बजेपछि मालिन शेर्पा र फ्रेन्ड्स क्लब बीच हुनेछ हिजोका लागि तय गरेको खेल मौसम प्रतिकूल भएपछि आजसम्मका लागि स्थगित भएको थियो अवस्था <्यागा> बिहान बजेको अर्पण खबर सकियो ध्रवरास